राष्ट्रीय शिक्षा आयोग का सुझाव संकलन करते संयता पति प्रदेश नंबर सात में कस्तो शिक्षा अपना भर्ने विषय में चनाखो होने में क्षेत्रीय शिक्षा निर्देशक चौहान को जोड़ रक्तदान प्रति को नकारत्मक भ्रम कम होते हालसम ब्लड बैंक में चार सय भा बड़ी संकलन रक्त संचार सेवा स्थापना दिवस को अवसर व्यक्ति और संस्था सम्मानित बेसहारा बनेका कुटेलीका दुई बालकलाई बालगृहमा पठाइयो दार्चुलामा एक व्यापारीको हत्या बेसोरामसारमा शोषीकृत घोडाघोडी ताल सिमसार क्षेत्रकोमा सूचक प्रजातिको अवस्थामा सुधार सुदूरपश्चिममा कला क्षमता भएकाहरू अवसरबाट वञ्चित हुने गरेको ललित कला मञ्चका उपाध्यक्ष बनेपालको भनाई र प्राविधिक ज्ञान र जिल्ला वनका कर्मचारीको दोहोरो चरित्रका कारण कैलालीका सामुदायिक वनमा समस्या कञ्चनपुरमा घरेलु हिंसा जुवा तास र लागू पदार्थ नियन्त्रण गर्न सामूहिक अभियान रेडियो गरिँदै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 इस पच्छी तपाई जानकारी कराया विषय हु गांधीता का आधार में समाचार बनने बयानबे दशमलव दुई मेगा हर्ज को प्रसारण क्षेत्र भी का हरक नागरिक रेडियो संवाददाता बनाने अभियान हम्रो तीन दायित्व पूरा करते सब को, को साझा आवाज बनाने अभियान हम्रो लागि पाल्ने बाख्रा पनि पाइन्छ अरे गाई नभए पनि एउटा दुनो बाख्रा चाहिँ ल्याउनु पर्यो किन ल्याउनु पर्यो दुध दिने बाख्रो अब दुई चार महिना पछि त भुइँसी भइहाल्छ अब एक डेढ महिना पछि छोरी पनि छ छो महिना कि हुन्छ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 कृषि तथा खाद्य सुरक्षा आयोजना तथा स्वास्थ्य शिक्षा प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव र इन्टरनेटमा रेडियोपीबाट प्रसारण भइरहेको साँझ छ बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभ के ही प्रमुख विषय वस्तु संघयता देश पर देश। संहितापछि प्रदेश नम्बर सातमा कस्तो शिक्षा अप्नाउने भन्ने विषयमा चनाखो हुनुपर्नेमा सुदूरपश्चिमका क्षेत्रीय शिक्षा निर्देशक लालजंगा चौहानले जोड़ दिनु छ डडेलधुरामा आजबाट श्रुरू भएको विद्यालय शिक्षाको पाठ्यक्रममा जनउपयोगी शिक्षाको प्रवर्धन तथा अक्षरांकन पद्धति सम्बन्धी दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन कार्यक्रममा निर्देशक चौहानले देशमा संहिता लागू भएपछि यस क्षेत्रका विषयमा पनि पाठ्यक्रममा समेट्नुपर्ने विषय महत्वपूर्ण भएकाले राष्ट्रिय स्तरमा खालका महत्वपूर्ण कुराहरू उठाउन उठान गर्नुपर्नेमा जोड़ दिनु भएको छ संता भन्ने विषयमा ध्यान पुर्याउनु पर्ने उहाँले बताउनु भएको छ आजबाट डडेलधुरा सदरमुकाममा श्रू भएको उक्त गोष्ठीमा सहभागी शिक्षाका विभिन्न क्षेत्रबाट सहभागीहरूलाई आफ्ना महत्वपूर्ण सुझाव दिन आग्रह गर्नु भएको छ विद्यालय शिक्षाको पाठ्यक्रममा जनउपयोगी शिक्षाको परिवर्तन तथा अक्षरांकन पद्धतिमा सुझाव संकलन गर्न डडेलधुरा पुगेको पाठ्यक्रम विकास केन्द्र सानोठीमी भक्तपुरको सुझाव संकलन टोलीलाई यस आवश्यक सुझावहरू दिन शिक्षासंग सम्बन्धित कार्यक्रममा सहभागीहरूलाई निर्देश चौहानले आग्रह गर्नु भएको छ यस्तै कार्यक्रममा यसअघि पाठ्यक्रम तयार पार्ने जिम्मेवारी तह अनुसार अलग अलगलाई जिम्मा दिएकोमा अब प्रारम्भिक बाल विकास केन्द्रदेखि कक्षावार सम्मको पाठ्यक्रम पाठ्यक्रम विकास केन्द्रले नै तयार पार्ने जानकारी गराएको थियो शिक्षा आठौं संशोधनपछि शिक्षा तह परिवर्तन भएपछि कक्षावार सम्मको पाठ्यक्रम तयार पार्ने जिम्मेवारी पाठ्यक्रम विकास केन्द्रले गर्ने भएको उक्त केन्द्रको सुझाव संकलन टोलीले जानकारी गराएको छ परवेशा परीक्षा में मा मत लगू ग्रेडिंग अर्थ अक्षरांकन पद्धति अब सब तह में लागू करने विषय में राष्ट्रीय स्तर बहस चलो गोष्ठी जानकारी कराई गोषी में शिक्षक विद्यार्थी शिक्षा संघ संबंधित कार्यालय कर्मचारी सहित शिक्षा संघ अन्य व्यक्ति को सहभागिता तीन सहभागी अब बने राष्ट्रीय शिक्षा आयोग विविध विषय सुझाव संकलन को काम भई डेलधुरामा रक्तदान प्रतिको नकारात्मक भ्रम कम हुँदै गएको छोसा जिल्ला शाखाले आज एकाउनौ एक रक्त संचार सेवा स्थापना दिवसको अवसरमा आयोजना गरेको एक कार्यक्रममा उक्त जानकारी गराइएको कर हो ब्लड ब्याङ्क सञ्चालन गर्दै आएको रेडकसले ब्लड ब्याङ्क सञ्चालन गर्दाका बखतदेखि अहिलेसम्मको रक्त संकलन तथ्याङ्क हेर्दा रक्तदाताहरू बढ्दै गएको र नागरिकहरूमा सोचाइ पनि विस्तारै परिवर्तन भइरहेको नेपाल रेडकस सोसाइटी डडेलधुरा शाखाका मन्त्री डम्बर बहादुर भण्डारीले बताउनु भयो चार सेवा प्रभावकारिता बेषय अंतरक्रिया कार्यक्रम में रेडक्रस डेलेद्रा शाखा का सभापति शिवराज पंत और प्रमुख जिला उदय बहादुर सिंह चेतना को स्तर अज कम और भ्रम धे भचेतनातर्फ नागरिक उन्मुख कर जोड़ द रेडक्रस डद्वा शाखा का ब्लड बैंक टेक्नोलॉजिस्ट गणेश ऐर ने तीन वर्ष पहले अर्थ दुई हजार सत्तरी, सत्तरी साल में ब्लड बैंक स्थापना भेसंगे गई सार वर्षांतम चार सय तीस पिंट रगत संकलन जानकारी दूंभ स्थापना को पैल् वर्ष बवन्न पिंट रगत संकलन में गत आर्थिक वर्ष में एक सय अठार पिंट रगत संकलन ब्लड बैंक में संकलित रगत अधिकतम उपक्षीय अस्पताल में खपत र बड़ी संकलन भारी जिलाक्रम में उपक्षीय अस्पताल डड़ेद्रा महीना में औसत में पच्चीस पिंट रगत खपत होने जानकारी कराइक अस्पताल ने हालत प्रदान सेवा अनुसार ब्लड बैंक मार्फत रगत मग अनुसार आपूर्ति भैर अस्पताल एकजना मेडिकल सुपरिंटेडेट ले जानकारी गराउनु भएको थियो यस्तै रक्त संचार स्थापना दिवसको अवसर पारेर अधिकतम रगत दान गर्ने विभिन्न रगत समूहका आठ जना र एक महिलासँगै संस्थागत रूपमा रक्तदानमा सघाउने चौध संस्थाहरूलाई समेत सम्मान पत्र प्रदान गरिएको छ बेसाहारा बनेका डेलधुराको कोटेलीका दुई बालकलाई बाल पठाइएको छ जिल्लाको कोटेली चार सुनकोटका आमाको मानसिक सन्तुलन गुमेको बुवा गुमाएको अवस्थामा बेसहारा बनेका दुई भाइ एघार वर्षीय सूरज विका र तेह्र वर्षीय नरेश विकालाई आज जिल्ला बाल कल्याण समितिको बैठकको निर्णय अनुसार महिला तथा बाल बालिका कार्यालयले जिल्लाकै का अमरगढ़ी नगरपालिका साथ पोखरामा रहेको वेदास्त पठाएको हो, आमाको मानसिक सन्तुलन ठिक नभएको अवस्थामै चार वर्ष पहिले बुवा गुमाएपछि गाउँमा डुल्दै मागेर जीवन व्यतीत गर्दै आएका दुई दाजुभाइको उद्धार गरी आज बाल गृहमा पठाइएको हो अब उनीहरूको सबै देखदेखले नै गर्नेछ उनीहरू दलित समुदायका बालकहरू भएकाले गाउँमा हेला भएको र झुठा भाडाहरू चाट्ने गरेको अवस्थामा उद्धार गरी बाल पठाएको जिल्ला बाल कल्याण समितिका सदस्य सचिव तथा महिला विकास अधिकृत शारदा भट्टराईले दार्चुलामा एक यारसा व्यापारीको हत्या भएको छ जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब परीक्षक सुशील सिंह राठौरका अनुसार दार्चुला सिफ्टी तिन होपरीका जमनसिंह महता रहेका छन् प्रहर महता को सब बुधवार दाचुला को घुसा गावी आठ धनबोहरा भन्ने स्थान पांच सौ मीटर तल चमेरिया नदी किनार मा फेला पारे हो इस मंगलवार प्रहर दार घुसा गावि वर्ड नंबर आठ धनबोहरा भन्नी स्थान में पिस्तौल पांच राउंड गोली रगत लतपत्ती अवस्था में चक्कू एक तोला या सतुआ एक कि से हजार रूपये लगाय मंगल का मंगलवार खंडेश्वरी का स्थानीय कमल रोका जानकारी पहर उत स्थानग्री बराबद ये मंगलवार घटनास्थलवा हत्या करिफ्टी तीन होपरी का जमन सिंह महता को नाम में जारी यार्स संकलन परिचय समेत फेला पड़े परिचय पत्र फेला पारे तथा चक्कुमार रगत लतपत अवस्था में प्रहर हत्या खोजी कार्य प्रहरी महता को खोजबीन करामद करी सीटर तल चमेलिया नदी किनार आज हत्या कर सब भेटिंग हो प्रहरी नाब परीक्षक सुशील सिंह राठौर नेतृत्व को एक टोलीस्थल में गई अध्ययन पश्चात उक्त कुछ पश्चात आय खबर ढिलो ढिल आक जनाइ सुदूरपश्चिममा कलाको क्षमता भएकाहरूले केन्द्रको केही पनि जानकारी नपाउँदा अवसरबाट वञ्चित हुने गरेको ललित कला मंचका उपाध्यक्ष दिपेन्द्र बन्पालीले बताउनु भएको छ आज डडेलमा संचारकर्मीहरूसँगको कुराकानीमा उपाध्यक्ष बन्नेपालीले केन्द्र स्तरमा थुप्रै कार्यक्रमहरू आयोजना हुने गरेको भए पनि सुदूरपश्चिमका कला क्षेत्रमा रूचि भएकाहरूले जानकारी नपाउँदा अवसरबाट वञ्चित हुनु परेको भन्दै दुःख व्यक्त गर्नु भएको छ उहाँले केन्द्र र यहाँको स्थानीय तहसम्मको समन्वयको अभावका कारण का कलाकारहरूले अवसर नै गुमाउने गरेको बताउनु भएको हो काठमाडौँमा बसेर सुदूरपश्चिम क्षेत्रको नागिरता देखाएर केहीले अवसर लिने गरेकोमा गरे आपत्ति जनाउँदै उहाँले यसै क्षेत्रमा बसोबास रहेका र कलामा अभिरूचि भएकाहरूले ती अवसर पाउनुपर्ने बताउनु भएको छ जसका लागि सुदूरपश्चिमका जिल्लामा जिल्ला नेपाल ललित कला मञ्चको भेलासहित समिति गठन गर्न लागेको र डढेलधरामा मंगलबार मात्रै गठन गरेको उहाँले जानकारी दिनु भएको छ प्राविधिक ज्ञान र जिल्ला वनका कर्मचारीको दोहोरो चरित्रका कारण सामुदायिक वनमा समस्या रहेको सामुदायिक वनका पदाधिकारीले बताएका छन् कैलालीको धनगढीमा ब्याकवार्ड सोसाइटी बेस कैलाली सामुदायिक वन उपभोक्ता महासंघ कैलाली र आरडीआरसीले आयोजना गरेको सामुदायिक वनका सवालमा सार्वजनिक बहस कार्यक्रमका सहभागी पदाधिकारीहरूले सो कुरा बताएका हुन् कार्यक्रममा सहभागीहरूले नदीबाट उठिरहेको गिट्टी बालुवा र ढुङ्गा निकासीको मापदण्ड वनको सीमा विवाद र वन अतिक्रमणका बारे बढी चर्चा गरेका थिए सिमाना निर्धारण आयोगले छ तहको स्थानीय संरचना बनाउने गरी संख्या निर्धारण गरेपछि टोटीमा स्थानीय तह पुनर्संरचनाका लागि जिल्ला स्थित दलहरूको नेतृत्वमा समिति गठन गरिएको छ जिल्ला स्तरीय प्राविधिक सहयोग समितिको आज सिलगढ़ीमा बसेको बैठकले टोटिका क्रियाशील राजनीतिक दलका प्रमुख वा प्रतिनिधि रहने गरी समिति गठन गरेको हो टोटिका स्थानीय विकास अधिकारी तथा जिल्ला प्राविधिक सहयोग समितिका सभापति कृष्ण गौतमको अध्यक्षतामा बसेको बैठकले गठन गरेको समितिमा कार्यालय प्राविधिक कार्यालय र तथ्याङ्क कार्यालयलाई सहजकर्ताको भूमिका दिइएको छ आज गठन गरिएको समितिले सिंगो डोटीलाई सिमाना निर्धारण आयोगले निर्धारण गरेको छ तहमा विभाजन गरी बन्ने गाउँपालिकाको ठाँचा नाम्रा केन्द्र तोकी आउने सत्र गतेको दिउँसो दुई बजेसम्म जिल्ला प्राविधिक सहयोग समितिलाई प्रतिवेदन बुझाइ सक्नु स्थानीय विकास अधिकारी गौतमले स्थानीय तहको पुनर्संरचनाका निम्ति गठन भएको समितिले सत्र गते दिउँसो दुई बजेसम्म प्रतिवेदन बुझाइ सक्ने यसैबीच इस स्थानीय तहको पुनर्संरचना सम्बन्धी जिल्ला स्थित प्राविधिक सहयोग समितिले तयार पारेको गाउँ तथा नगरपालिकाहरूको ढाँचामा इलाका नम्बर बाह्रलाई कमल बजार नगरपालिकामा गाभिएको प्रति त्यहाँका स्थानीय बासिन्दाले विरोध जनाएका छन् नेकपा एमालेका युवा नेता टोपबहादुर शाहीको नेतृत्वमा विरोध आज हस्ताक्षर संकलन गरिएको बताइएको छ इलाका नम्बर बाह्रलाई अखण्ड गाउँपालिका बनाउनु पर्ने आफूहरूको माग रहेको हस्ताक्षर अभियानको नेतृत्व गरेका नेता शाहीले जानकारी दिएका छन् इलाका नंबर बारह में जनसंख्या रौगोलिक हिस्बले गांवपाल होने आधार हो नगरपालिकाभलन को पैलो चरण स्वरूप हस्ताक्षर संकलन कर इसको व्यवस्था करिए कड़ा आंदोलन करें नेताशाई जानकारी देश ठाठी गाउँ कमिटीको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ गाउँ कमिटिका अध्यक्ष खडक बहादुर शाहको अध्यक्षतामा भएको बैठकले जिल्ला प्राविधिकको टोलीले गरेको सीमाङ्कन निर्धारणप्रति आपत्ति जनाएको छ अछामको इलाका नम्बर चारलाई साम्पे बगर नगरपालिकामा गाभ्ने निर्णय कुनै पनि हालतमा मान्य नहुने भन्दै उक्त निर्णय सच्याउनुपर्ने र त्यसका लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ यसै गरी स्थानीय तहको पुनर्संरचनाका विषयमा स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति बैतडीले तयार पारेको खाका विषयमा छलफल शुरू भएको छ प्राविधिक सहयोग समितिले बैतडीका सातवटा स्थानीय तहका लागि तयार पारेको खाका विषयमा छलफल शुरू भएको हो स्थानीय तहको पुनर्संरचना प्राविधिक सहयोग समितिले आज जिल्ला स्तरीय परामर्श कार्यशाला गोष्ठीको आयोजना गर्दै आफूले तयार पारेको खाका विषयमा छलफल शुरू गरेको हो प्राविधिक सहयोग समितिले तयार पारेको खाका शिवनाथ महाकाली शर्माले गाविस कुलौ आमचोरा पंचेश्वर र उदयदेव गाविसलाई मिलाएर शिवनाथ पंचेश्वर गाउँपालिका प्रस्ताव गरेको छ सा। यस्तै सलेना दुर्गा स्थान गिरेगडा महारूद्र विशालपुर रूढ़ी देवल र मेलौली गाविसलाई मिला, मिलाएर मेलौली गाउँपालिका प्रस्ताव गरिएको छ यसै गरी सिगास सिद्धेश्वरको शिवलिंग चोखाम गाजरी शिखरपुरको ओड़ा नम्बर आठ सिद्धेश्वरलाई मिलाएर सिगाज शिवलिंग गाउँपालिका प्रस्ताव गरिएको छ कोटिला भटना भूमिराज कुवाकोट नौदेव महादेव स्थान हाट विजयपुर र मल्लादेही गाविस मिलाएर त्रिवेणी पुर्चौड़ी गाउँपालिका प्रस्ताव गरेको स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति बैतडीका संयोजक एवं स्थानीय विकास अधिकारी खेमराज विष्टले जानकारी दिनुभएको छैनी कोट पटेरा सीताड़ रूद्रेश्वर र गाविसलाई मिलाएर चमेलिया डिला सैनी गाउँपालिका प्रस्ताव गरेको उहाँले बताउनु भएको छ यसै गरी साविकको दश्राचन्दा नगरपालिकामा देहीमाण्डु श्री केदार दुर्गा भवानी हटैराज गुरूखोला नली देउलेक नागार्जुन श्रीकोट र ग्वाललेख गाविसलाई मिलाएर दशाचन्दा नगरपालिका प्रस्ताव गरिएको छ यसैगरी साविकको पाटन नगरपालिकामा रौलेश्वर शंकरपुर शिखरपुरको वड़ा नम्बर सात वासुलिंग भौवनेली र कैलपाल गाविस मिलाएर पाटन सुिका प्रस्ताव यसै गरी प्रस्तावित गाउँपालिका तथा नगरपालिकाको प्राविधिक सहयोग समितिले केन्द्रको समेत प्रस्ताव गरेको छ शिवनाथ पञ्चेश्वर गाउँपालिकाको केन्द्र सुले प्रस्ताव गरिएको छ भने मेलौली गाउँपालिकाका लागि महारुद्र वा मेलौली केन्द्र प्रस्ताव गरिएको छ यस्तै सिगाज शिवलिंग लागि गाजरी केन्द्र प्रस्ताव गरिएको छ भने पुर्चोड़ी त्रिवेणी नगरपालिकाका लागि हाटलाई केन्द्रको रूपमा प्रस्ताव गरिएको छ यसैबीच चमेलिया डिलासेनी का लागि रिमुवा गुक्शरलाई केन्द्रका रूपमा प्रस्ताव गरिएको छ भने दशरचन्द नगरपालिकाका लागि गढीलाई केन्द्रको रूपमा प्रस्ताव गरिएको छ पाटन सुनयाँ नगरपालिकाका लागि जिल्ला स्तरीय परामर्श कार्यशाला गोष्ठीमा स्थानीय तहको पुनर्संरचनाको खाका पेश गर्दै प्राविधिक सहयोग समिति बैतडीका संयोजक एवं स्थानीय विकास अधिकारी खेमराज विष्टले समितिले तयार पारेको खाका छलफलका लागि भएको र यो अन्तिम नभएको बताउनु भएको छ तपाई सुनि रहनु ताल सिमसार घोडाघोडीमा सूचक प्रजातिको अवस्थामा सुधार कञ्चनपुरमा घरेलु हिंसा जुवातास र लागु पदार्थ नियन्त्रण गर्न सामूहिक अभियान शुरू गरिँदै लगायतका गानी भनेको हेर्न आज बाहिर सरेको चार दिन भयो नुहाकै छुइनँ हिँड्दै गर्न म आउँछु के भन्छ यो बाहिर सर चार दिन हुँदा पनि नुहा छैन रे हेर उजेली महिनाबारी हुँदा दिनदिनै नुहाउनु पर्छ सरसफाई गरिरहनु पर्छ राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार का लागी निवेदन पेश करने बारे सूचना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 तपाई अहिले बयानब्बे दशमलव दुई मे कार्चमा पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा रेडियो राष्ट्रिय शिक्षा आयोगका लागि सुझाव संकलन गरिँदै संयता पछि प्रदेश नम्बर सातमा कस्तो शिक्षा अप्नाउने भन्ने विषयमा चनाखु हुनुपर्नेमा क्षेत्रीय शिक्षा निर्देशक चौहानको जोड डडेलधुरामा रक्तदान प्रतिको नकारात्मक फरम कम हुँदै हालसम्म ब्लड ब्याङ्कमा चार सय भन्दा बढी पिण्टरागत संकलन रक्त संचार सेवा स्थापना दिवसको अवसरमा त्यस अब बाकि विश्वराम सारमा सूचीकृत कैलालीको प्रसिद्ध घोडाघोड़ी ताल सिमसार क्षेत्रमा सूचक प्रजातिको अवस्थामा सुधार आएको छ विगत केही वर्षदेखि स्थानीयको संरक्षण प्रति बढ़दो सहभागिताका कारण सूचक प्रजातिको स्थिति सन्तोषजनक भएको होइने हरिहाँ मगर गोही र जंगली धानलाई सूचक प्रजाति मानिन्छ जैविक विविधतालाई महत्वपूर्ण यी प्रजातिको सरकारी गैर सरकारी निकाय तथा स्थानीय समुदायबाट संरक्षण भइरहेको छ चार वर्ष अगाडि मगर गोहीको संख्या चौसठी रहेकोमा अहिले बढ़ेको छ हाल मगर गोहीको चौतिस भन्दा बढ़ी बच्चा मात्रै रहेको जनाएको छ यस्तै जंगली धान पनि राम्रो हुँदै गएको स्थानीयले जानकारी दिएका छन् यसैबीच सन् दुई हजार पहिलो पटक गणना गर्दा एक सय मात्रै फेला परेका गत जुन महिनामा गणना गर्दा करिब साढे तीन सय हरिहाँस फेला परेको पंशी संरक्षण संघ बीसीएन सुदूर पश्चिम फिल्ड अधिकृत हिरूलाल डगौराले जानकारी दिनुभएको छ घोडाघोडी क्षेत्रमा पंची संरक्षण संग्रचन संघले संरचनाका लागि विगत केही वर्ष यता काम गर्दै आएको छ नेपालमा संकटापन नमानिने हरिहाँस कैलालीको घोडाघोडीमा मात्रै बच्चा कोरलले गर्दछ दक्षिण एसियामा हरिहांसको संख्या मा... राेपनी काग यो पंची संकटापन्न अवस्था जनासस्थान मसिने हरिहांस को बच्चा निने चोरी शिकारी लगायत का कार्य हरिहांस को संख्या में उल्लेख्य वृद्धि होने न सकता सन् दुई हजार घोड़ाघोड़ी ताल क्षेत्र में झंडे एक हजार को संख्या में हरिहांस को उपस्थिति रहें पाइप बीच में निकम थ हाल यह चराब प्रजाति संख्या में पाँच दिवसीय आध्यात्मिक राजयोग शिविर आजदेखि डोटीको सिलगढ़ीमा शुरू भएको छ जिल्ला विकास समिति डोटीमा आज एक कार्यक्रमको आयोजना गरे आध्यात्मिक राजयोग शिविरको उद्घाटन गरिएको छ उद्घाटन कार्यक्रममा बोल्दै डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी शंकर विष्टले यसले तनावबाट मुक्ति र आफूलाई चिनाउने काममा ठूलो मद्दत गर्ने बताउनु भएको छ नैतिक शिक्षाको खडेरी परेका बेला यस राजयोगले नैतिक शिक्षाको अनुमति समेत गराउने उहाँले बताउनु भएको छ यस्तै उद्घाटन कार्यक्रममा बोल्दै नयाँ शक्ति नेपालका सहदेव घाँतीले मान्छेलाई नैतिक बनाउन आध्यात्मिक हुनुपर्नेमा जोड दिनुभएको छ त्यस्तै सेलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेमशंकर भट्टले आध्यात्मिक राजयोगको अहिलेको समयमा खाँसो रहेको ल्याउनु भएको छ पुराना पुराणमा आधारित पौराणिक कुराको पछिल्लो पिढीलाई जानकारी ज्ञान हस्तान्तरण गर्न समेत यसले भूमिका खेल्ने उहाँले बताउनु भएको छ विश्वविद्यालय एवं राज प्रशिक्षण केन्द्र राजपुर डोटी का प्रमुख संचालि जानकी को अध्यक्षता में कार्यक्रम कर चाडपर्वको समयमा हुने घरेलू हिंसा जुवा तास तथा ता लागू पदार्थ सेवन लगायतका क्रियाकलापलाई निरुत्साहित गर्न हातेमालो सञ्जाल र प्रहरीले समुदायसँग मिलेर सामूहिक अभियान शुरू गर्ने भएको छ घरेलु हिंसा लागू पदार्थ दुर्वेशी तथा ता जुवा तास जस्ता सामाजिक विकृतिका विरूद्ध जनचेतना अभियान शुरू गर्न लागेको हो अभियानमा इलाका प्रहरी कार्यालय बेलौरी र मातहतका प्रहरी युनिट सहित राजनीतिक दलका कार्यकर्ता बेलौरी नगरपालिकाका कार्यालय वडा नागरिक मञ्च विद्यालय तथा क्याम्पस सरकारी तथा गैर सरकारी संघ संस्था महिला तथा बाल बालिका क्षेत्रमा कार्य गर्दै आइरहेका विभिन्न निकाय क्लबहरू व्यापार, व्यापारी व्यवसाय र उद्योग व्यवसाय संचार माध्यम लगायत संस्थाले सहकार्य गरिरहेका छन् मंगलबार बेलौरी नगरपालिकाका प्रतिनिधि अशोक पाण्डेको सभा अध्यक्षतामा शिरपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीको सभा हलमा बसेको हातेमालो सञ्जालको नियमित बैठकले सबैलाई आग्रह गरेर लागू पदार्थ प्रयोग गर्न जुवातास खेल्ने खेलाउने र घरेलु हिंसा जस्ता कार्यलाई निरुत्साहित गर्न जनचेतना जगाउने कार्य गर्ने निर्णय गरेको हो नजिकै गरेका गौरा तीज दशैं र तिहारको समयमा हुन सक्ने सम्भावित दुर्घटनाहरूलाई नियन्त्रण गर्नका लागि अभियान सफल हुने द्वन्द्व पीड़ित तथा एकल महिला विकास केन्द्र कञ्चनपुरकी के अध्यक्ष सीता बोहराले बताउनु भएको छ पछिल्लो पटक युवाहरूमा बढ़दो लागू पदार्थ मदिरा र दुर्वेशनलाई रोक्न गाउँमा सचेतना अभियान सञ्चालन गरी सेवन नगर्न अनुरोध गरिएको छैङिक हिंसा लो द्वारा स्वास्थ्यमा पर्ने असरको बारे चेतनामूलक अभियान सञ्चालन गरिने जनाएको छ युवाहरू कुलतमा नलागुन् भर्ने उद्देश्यले यस्तो कार्यक्रमलाई गाउँ केन्द्रित गरिएको हो अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट आज सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित एउटा दुर्घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ आज दिउँसो करिब सवा तीन बजीतिर अत्तरी आरपी फ्लोर मिल नजिकै ना, ना एक ज पाँच शून्य सात दुई नम्बरको निजी गाडीले ठक्कर दिँदा एक महिला घाइते भएकी छिन् घाइते महिलाको सेती अस्पतालमा उपचार भइरहेको छ उनको परिचय भने खुलेको छैन अब आज रातिको मौसमी पूर्वानुमान आज राति देशभर मौसमी बदली हुनेछ यसका साथै पूर्वी र मध्य क्षेत्रका धेरै ठाउँमा मध्यमकाले वर्षाको सम्भावनासँगै पूर्वी र पश्चिमी क्षेत्रका एक दुई ठाउँमा भारी वर्षाको सम्भावना समेत रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यो सँगै साँझ छ बजेको युनिटी लागेको छ राष्ट्रिय शिक्षा आयोगका लागि सुझाव सङ्कलन गरिँदै संतापछि प्रदेश नम्बर सातमा कस्तो शिक्षा अप्नाउने भन्ने विषयमा चनाखो हुनुपर्नेमा क्षेत्रीय शिक्षा निर्देशक चौहानको जोटेलमा रक्तदान प्रतिको नकारात्मक हालसम्म ब्लड ब्याङ्कमा चार सय भन्दा बढी पिन्ट रगत संकलन रक्त सञ्चार सेवा स्थापना दिवसको अवसरमा तेइस व्यक्ति र संस्था सम्मानित बनेका कोटेलीका दुई बालकलाई बाल गिहमा पठाइयो दार्चुलामा एक हार व्यापारीको हत्या घोडाघोडी तालिममा कला क्षमता प्राविधिक ज्ञान र जिल्ला वनका कर्मचारीको दोहोरो चरित्रका कारण कैलालीका सामुदायिक वनमा समस्या कञ्चनपुरमा घरेलु हिंसा जुवा ताष्ट लागू पदार्थ नियन्त्रण गर्न सामूहिक अभियान शुरू गरिँदै समासार समाचार तप रिधि सहयोगी धन्यवाद radiounity.com.np बाट डट एनपी बाढ़ बेला हमारा समाचार बुलेटिन तथा कार्यक्रम सुन्न सकूने राष्ट्रीय खबर कात बजे साझा खबर सुन सकू अटिन